आँधी हुरी पठाउँछ तुफान पठाउँछ आँधी हुरी पठाउँछ तुफान पठाउँछ र प्रतिकार गर्नलाई किसान पठाउँछ आँधी हुरी पठाउँछ तुफान पठाउँछ र प्रतिकार गर्नलाई किसान पठाउँछ राहत वितरणमा नेपाल सरकारले राहत वितरणमा नेपाल सरकारले राहदानी दिएर रेगिस्तान रा। पठाउँछ आँधी हुरी पठाउँछ तुफान पठाउँछ र प्रतिकार गर्नलाई किसान पठाउँछ गुल्मी खैरेनी घर भई यतिखेर अबुधाबी युएमा रहनुभएका इन्धन भण्डारीको मुक्त थियो आत्मीय मित्र नमस्कार अनि हार्दिक स्वागत अभिवादन तपाईँहरू सुन्दै हुनुहुन्छ प्रवासी नेपालीहरूको आवाज प्रवासी नेपालीहरूको ढुकढुकी बन्न सफल रेडियो नेपाली संचार अनलाइन रेडियोको बिल्कुलै नयाँ प्रस्तुति साहित्यिक कार्यक्रम छोड्ने पहिलो अङ्क साथमा छौ प्रविधिका साथ सहचारी प्रमोद के म तपाईँकै शाब्दिक सहयात्री विक्रम यो कार्यक्रम अबदेखि नेपाली संचार अनलाइन रेडियो मार्फत सँगै डब्लूब्लूब्लु डट मार्फत हरेक आइतबार नेपाली समय पाँच बजे बजेदेखि तथा मेलबोर्न अस्ट्रेलियाको समय दस तीस बजेदेखि सुन्न सक्नुहुनेछ भने स्मार्टफोन प्रयोगकर्ता तपाईँले इन्टरनेट रेडियो नेपाली रेडियो नेपाली एफएम हाम्रो पात्र हाम्रो क्यालेण्डर ट्युनिङ रेडियो र गायतका डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ आठ यो कार्यक्रमको उद्देश्य नेपाली साहित्यको प्रचार प्रसार अनि उत्थान र विकास हुनेछ कार्यक्रममा तपाईँकै विभिन्न विधा अन्तर्गत गजल कविता लघुकथा गीत लगायतका तपाईँका भावनाहरू समेटिने छन् तपाईँकै न्यानो माया साथ सद्भावको अपेक्षा गरे है आज पनि केही सृजनाहरू लिएर आएको छु कार्यक्रम सुन्दै रहनुहोला यति बेला कार्यक्रमको सुरुवातमा पहिलो साङ्गीतिक सौगात स्वरूप नरेन्द्र प्यासीको आवाज मिसाउने अनुमति चाहन्छु नगेन भण्डारीका शब्दहरूमा बिबी अनुरागीको सङ्गीतमा नरेन्द्र प्यासीको आवाज मिसाए काठमाडौँ छुट्यो हेर्दा हेर्दै गीतपछि फेरि आउँछु नि है हामी सँगै रहनुहोला कटमंदो छूटो है दस्मा थी उड़ी हरे मैया कटम दो छूटो हैदे आकसमा थी उड़ी हाले मया याद आयो अपनी सुखिया याद आयो अपनी को, धेरे तारा पूे मन दो छोट है दह न मंथीरा बाधतमा परेमा विजय सीन मंत्री बाध्यमा परे मा जति दुख गे अभावय मरे माँ जन्मभूमि छूट भाई छूटे याद आयो माया लू को याद आयो माया लू को झेरे तारा पुगे हरे मठम दो छूटो है द परेशर ठक्कर माता पोचू मूगे परेशर ठक्कर माता पोचू मा हहा थे न आव फिर कैले फर के जो माँ ले कबे छूटो से खुशी छूटो याद आयो माया लू को याद आयो माया लू को घेरे तारा पूरी हरे दर्जमंदो छूटो हृदय गीतपछि तपाईँ सम्पूर्णमा फेरि पनि आत्मीय स्वागत गरे यति बेला तपाईँ हुनुहुन्छ प्रवासी नेपालीहरूको आवाज नेपाली, नेपाली अनलाइन रेडियोमा आइतबारको यो साँचमा हुनुहुन्छ त्यस्तै स्वर्णे प्रहरको पहिलो अंकमा हुनुहुन्छ प्रविधिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पणसँग हुनुहुन्छ कार्यक्रममा फेरि पनि अर्को सृजना उठाउने बेला भएको छ यति बेला नवराज नवोदितलाई उठाउँछु धनकुटा लेगुवाका स्रष्टा हाल अबुधाबी युएमा हुनुहुन्छ उहाँका गजलका शेरहरू यसरी बग्छन् कसैसित डराउँदैन माया गर्ने मान्छे कसैसित डराउँदैन माया गर्ने मान्छे मनमा कुरा लुकाउँदैन माया गर्ने मान्छे कसैसित डराउँदैन माया गर्ने मान्छे मनमा कुरा लुकाउँदैन माया गर्ने मान्छे आँखाभित्र भित्र, भित्र जहाँ राखे पनि आँखाभित्र मुटुभित्र जहाँ राखे पनि काढा पनि बिजाउँदैन माया गर्ने मान्छे कसैसित डराउँदैन माया गर्ने मान्छे मनमा कुरा लुकाउँदैन माया गर्ने मान्छे सधैँ पीडा दिनेहरू धोके बाछुन् बुझ्नु साथै पीडा दिनेहरू धोके बाँच्नु बुझ्नु कसैको मन दुखाउँदैन माया गर्ने मान्छे कसैसित डराउँदैन माया गर्ने मान्छे मनमा कुरा लुखाउँदैन माया गर्ने मान्छे यस्तो लाग्यो आफ्नै पागल साथी भेटेपछि यस्तो लाग्यो आफ्नै पागल साथी भेटेपछि भोकाउँदैन निधाउँदैन माया गर्ने मान्छे कसैसित डराउँदैन माया गर्ने मान्छे पक्कै उसले धोका पाएको हुनुपर्छ नत्र पक्कै उसले धोका पाएको हुनुपर्छ नत्र त्यसै नयन बिजाउँदैन माया गर्ने मान्छे कसैसित डाउँदैन माया गर्ने मान्छे मनमा कुरा लुकाउँदैन माया गर्ने मान्छे कसैसित डराउँदैन माया गर्ने मान्छे धनकुटाका स्रष्टा यति बेला हाल अबुधाबी यहीमा रहनुभएका नवराज नवदितको गजल उठाए देखेर नवराशीलाई धेरै धेरै धन्यवाद मिठो गजल सृजनाका लागि यति बेला व्यवसायमा यो स्वर्णिम प्रहरको यो प्रहरमा एउटा लौकथा उठाउँछु ढुङ्गाको फुल शीर्षकको लिछावया चिन्जे लेख्नु भएको नेपालीमा जीवनपूरी दाहले अनुवाद गर्नुभएको यो लौकथा यो बसाइमा उके खोजिरहेकी थिए सूर्यास्त हुने बेलाको समय त्यो पनि मानव बस्तीभन्दा धेरै टाढा र ता बिरानो ठाउँ अझ सुनसान नदी किनारमा एउटी केटी मानव कुनै सानो सारसको चल्लाले बाटो बिराएर यताउता भौतारी अझै भौतारी रहेकी थिए एक डेढ अवधिमा ऊ घरी ढुङ्गाको थुप्रोमा टुप्रुक्क बस्थे अनि घरी बिस्तारै उभिएर यताउता केही कुरा खोज्न थाल्थे यो केटी कुन घरकी होला गाउँभन्दा आधा किलोमिटर पर र यस्तो बिरानो ठाउँमा किन आउँथे के हराएको होला यसको मैले माछा मार्ने बल्छी किनारमा बिसाएर उसका नजिकै गएँ त्यो केटीले मेरो कदमको हलुका आठ सुन्नासाथ मुन्टो उठाएर मतिर हेरी केटी लगभग आठ वर्ष कि हुँदियो आँखा भएकी साह्रै राम्री चिटिक्क परेकी परिजस्ती तर उसका मुखमण्डलमा उदास छाएको थियो से सफा सेतो फ्रकमा गुडापाचेको डाटा थिए उसको कपालको जुरो खुकुलो खुकुलो पुतली जस्तरी रिबिनले बाँधिएको थियो जसलाई देखेर कपालको ज्वरो बनाउन रिबन ऊ आफैले बाँधेकी हो भनेर सजिलै अनुमान लगाउन सकिन्थ्यो उसले मलाई चनाखा र सङ्कालो नजरले हेरिरहेकी छ भन्ने थाहा पाएर मैले पनि अति नरमस्वर बनाउँदै सोधेँ के खोजेँ नानी ऊ आँखा चिम्लिएर अधैर्यसँग एउटा दर्शन ढुङ्गा लिएर ओल्टाइपल्टाइ गर्न थाली मैले फेरि भने के म तिमीलाई मद्दत गर्न सक्छु धेरै बेरदेखि मैले उसका बारेमा मात्र ध्यान दिइरहेको कारणले उसले मुख खोली म ढुङ्गाको फुल खोजिरहेकी छु ढुङ्गाको फुल मुखबाट सो स्फूर्त निस्क्यो साथै केटीको यस्तो कुरा सुनेर मलाई खप्पिन सक्नु रिस पनि उठ्यो पक्का पनि यस केटीलाई कसैले नराम्रोसँग डाँटेछ कहीँ ढुङ्गो पनि फुल्छ भनेर तिमीलाई ढुङ्गाको फुल फुल्छ भनेर कसले भने मैले सोधेँ उसले केही नभोली बगेका पानीको लहरलाई हेरिरहे यो त तिमीलाई ढाँटेको हो नानी ढुङ्गाको फुल हुँदै हुँदैन मैले फेरि भन्न सुरु गरे ढाँटेको होइन मलाई आमाले भन्नुभएको हो उसले मधुरो स्वरमा भने आमाले मेरो आश्चर्यको सीमा रहेन यस्ती अवोध बालिकालाई स्वयम् उसकै आमाले किन ढाँटेकी होला भनेर अनि मैले उसैलाई सोधेँ अनि किन चाहिएको त तिमीलाई ढुङ्गाको फुल चाहिँ जहिले पनि बुवा आमाको झगडा हुँदा काका सानिमाहरूले मिलमिल झगडा नगर भन्नुहुन्छ तर आमा चाहिँ जब ढुङ्गो फुल्छ अनि मिलौला भन्नुहुन्छ त्यसैले चाहिएको केटीले वक्तल त एकदमै प्रेरणादायी लघुकथा उठाएँ यतिखेर ढुङ्गाको फुल शीर्षकको लिछा वा चिन्दे लेख्नुभएको जीवन पीडित दाहाल नेपालीमा अनुवाद गर्नुभएको यो लघुकथा यो बसाइमा मैले उठाएको थिएँ यतिखेर फेरि एउटा सृजना उठाउँछु गजल रहेको छ सालझण्डी एक रोपनदेहीका श्रेष्ठा अविरल सागर सौगातको उहाँको जलका शेरहरू यति बेला व्यवसायमा उठाउने अनुमति चाहन्छु नाम हराए पी पहचानराये नाम हराए पी पहचान हराए पी मंदिर देखी नगवान नाम हराए पी पहचान हराए पी मंदिर देखी नगवान श्रीमती रुदय बिरौना गरी श्रीमती रुदय बिरोना गरी रहे राति श्रीमान नाए पची नाम हराए पी पहचान हराए पी मंदिर देखी नगवान हराए अस्तित्व के वोलाम को अस्तित्व के वाला अब संसार में वेद संगा नाम एपछि पहिचानराएपछि मन्दिर देखिने भगवान् हराएपछि त्यस गाउँका मानिसहरू त्रास छन् त्यस गाउँका मानिसहरू त्रास छन् दिनहुँ उनीहरूको सन्तान हराएपछि नाम हराएपछि पहिचान हराएपछि मन्दिरदेखि नै भगवान हराएपछि देशको अस्तित्व आज धरापमा छ देशको अस्तित्व आज धरापमा छ वीरसहिदहरूको बलिदान हराएपछि नाम हराएपछि पहिचान हराएपछि मन्दिरदेखि नै भगवान हराएपछि विश्वमा युद्ध तब फेरि सुरु हुनेछ विश्वमा युद्ध तब फेरि सुरु हुनेछ विश्व राष्ट्रहरूमा सुडा नहराएपछि नाम हराएपछि पहिचान हराएपछि मन्दिरदेखि नै भगवान् हराएपछि नाम हराएपछि पहिचान हराएपछि मन्दिरदेखि नै भगवान् हराएपछि अविरल सागर सौगात हुनुहुन्छ सालजन्डी एक रूपनदेखिका स्रष्टा मिठो गजल सृजनाका लागि अविरल सौगात सागरज्यूलाई पनि धेरै धेरै धन्यवाद मित्र यति बेला तपाईँ कार्यक्रम स्वर्णिम प्रहर सुनिरहनु भएको छ स्वर्णिम प्रहरको यो बसाइमा छौँ पहिलो बसाइमा छौँ पहिलो अंकमा छौँ म तपाईँकै सृजनाहरू पढिरहेको छु भन्दा पनि यतिखेर दोस्रो साङ्गीतिक विश्राम यानि कि दोस्रो साङ्गीतिक सौगात स्वरूप यति मैले रमेश खड्का शब्दहरू उठाएँ रमेश खड्का शब्द र सङ्गीतभित्र स्मृति शाही र रा रामकृष्ण ढकालको आवाज उठाएँ यतिखेर गीतपछि फेरि आउनेछु हामी सँगै रहनुहोला अन्तिम प्रहरमा फेरि आउनेछु कार्यक्रम सुन्दै रहनुहोला एफ <sweak> दुख अगाड़ी पीर अगाड़ी मेरा दुख अगाड़ी पीर अगाड़ी चोट नई शरीर अगाड़ी मेरा दुख अगाड़ी पीर अगाड़ी चोट नई शरीर अगाड़ी उन्नी देश नक्सा देखा उन्नी देश को नक्सा देखा थी शहीद श्रीमान तस्वीर अगाड़ी मेरा दुख अगाड़ी पीर अगाड़ी चोट नई चोट्न शरीर अगाड़ी हत्या होता कोलिन हत्या होता कोलिन ए भगवान तेर मंदिर अगाड़ी मेरा दुख अगाड़ी पीर अगाड़ी चोट नई शरीर अगाड़ी भो नजर नछाड परैबाट त्यसरी भो नजर नछाड परैबाट त्यसरी मुटुमा पुगे जे हुन्छ तीर अगाडि मेरा दुःख अगाडि पीर अगाडि चोट नै चोट्छन् शरीर अगाडि म आमाले गाउने लोरी सम्झन्छु म आमाले गाउने लोरी सम्झन्छु निर्दोष तरिका चिरविर अगाडि मेरा दुःख अगाडि पीर अगाडि चोट नै शरीर अगाडि दबाईका दोकान लहरै राखिन्छ दबाईका दोकान लहरै राखिन्छ नि शुल्क स्वास्थ्य अगाडि मेरा दुःख अगाडि पीर अगाडी, चोट नै चोट छन् शरीर अगाडी, नालापाच काभ्रे भने पाका सर्जर निश्चल परदेशीको गजल उठाएँ यतिखेर कैफियत गजल सङ्ग्रहबाट यति बेला निश्चल परदेशीजी मलेसियामा हुनुहुन्छ निश्चल परदेशीजीको मिठो गजलपछि कार्यक्रम स्वर्णिम प्रहरको यो अन्तिम अन्तिम बसाइमा पनि फेरि पनि तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन कार्यक्रम स्वर्णिम प्रहरको पहिलो अङ्कमा हुनुहुन्छ यति बेला एउटा लघुकथा फेरि पनि उठाउने अनुमति चाहन्छु नारायण जीको रहेको छ सुखद मृत्यु शीर्षकको र यो लघुकथा मैले लघुकथा कुनो फेसबुक ग्रुपबाट मैले साभार गरेको हुँ यति बेला सुखद मृत्यु लघुकथा सुखद मृत्यु सुखद हुनसक्छ कस्तो विचित्र कुरा मदनको घर कलहलाई मैले नजिकबाट महसुस गरेको हुँ उसकी स्वास्नीका फाटेका वस्त्र केटाकेटीको रूख र लालन पालन मैले बारम्बार प्रत्यक्ष देख्दै आएको हुँ तर अचानक सबै थोक बत्लिएछ नमिठो गरी बत्लिएछ भनौँ सबै थोक कि नमिठो गरी आजकल केटाकेटीका आँखामा आँसु छैनन् उसकी श्रीमतीको आङमा फाटेको वस्त्र छैन मानव खुसी छन् सबै तर भित्रभित्रै नमिठो पीडा त सबैले हुँदो किनभने मदनको अनुपस्थिति पनि छ त्यहाँ यद्यपि सधैँको घर झगडा पनि छैन सकमन्नता छ शान्ति छ मदन हवाई जहाजको दुर्घटनामा परेर मृत्युलाई वरण गर्न पुग्यो तथापि स्वास्नी छोराछोरीका निमित्त जीवन छाडिदिएर बिस हजार डलरको जीवन कस्तो सुखद मृत्यु बिस डलर अर्थात् आजको खरिद दरले नेहरू चौध लाख तेह्र हजार मदनको घर परिवार व्यवहार अवस्था आदिप्रति म अलि बढी नै आकर्षित भएछु सायद यस कारणले पनि कि मेरी श्रीमतीका आङ भाटेका छन् मेरा पनि केटाकेटीका आँखामा विपन्नताका आँसु छन् मानिसहरू हवाईजहाज चढ्दा डराउँछन् तर यसबेला म हवाईजहाजभित्र छु मलाई कुनै डर छैन म कामना गरिरहेछु प्लेन दुर्घटनाग्रस्त भइहालोस् तथापि म भित्रभित्रै भने भक्कानो फुटिरहेको छु सधैँ यो छैन त्यो छैन भन्ने छुच्ची श्रीमतीको ठिकलाग्दो अनुहार सम्झेर मृत्युवरण गरियो नै भने माया लाग्दा छोरा बाबा बाबालाई नपाउँदा कतिबेरसम्म हिक्का छोडेर रोइरहने हुन् म कल्पी कल्पी सोचिरहेको छु जे मृत्यु सुखद हुनेछ डलर हुनेछ र फाटेको परिवर्तन वर्तमान हुने छैन छोराछोरीको भविष्य हुनेछ प्रिय तिम्रो आँखामा आँसु हुने छैन मसितको सधैँको घर झगडा पनि हुने छैन मेरा आँखाबाट रहँदै बस्दै आँसु भरिँदै खस्दैछन् र प्रेन उडिरहेको छ माथि माथि धेरै माथि नारायण तिवारीको एक एकदमै मिठो एकदमै मार्मिक लघुकथाहा का यतिखेर कार्यक्रम सोड्नेम प्रहरको अन्तिम अन्तिम प्रहरमा आइसकेका छौँ कार्यक्रम सोर्ने प्रहरको पहिलो अङ्कको अन्तिम अन्तिम अन्तिम सृजना स्वरूप यतिखेर तेज विवश राई बिरगाउँछार सृजना बस्ती धनकुटाका सर्जक हुनुहुन्छ हाल अबुधाबी युएमा हुनुहुन्छ उहाँको गजल उठाउँछु अनि त्यसपछि मैले छुट्टिनु पनि हुन्छ यति बेला राई विपक्षमा हुँदाखेरि हुन्छन् इमान्दारी विपक्षमा हुँदाखेरि हुन्छन् इमान्दारी सस्तामाथि पुगेपछि भन्छन् भ्रष्टाचारी विपक्षमा हुँदाखेरि हुन्छन् इमान्दारी सत्तामाथि पुगेपछि भन्छन् भ्रष्टाचारी मेरो देशको न्याय कस्तो सजाएको साटो मेरो देशको न्याय कस्तो सजाएको साटो खुले आम आश्रय पो पायो बलात्कारी विपक्षमा हुँदाखेरि हुन्छन् इमान्दारी सत्तामाथि पुगेपछि बन्छन् भ्रष्टाचारी फितलो यो कानुनको फाइदा उठाई फितलो कानुनको फाइदा उठाई हत्या हिंसा लुटपाट बढे बन्दुकधारी विपक्षमा हुँदाखेरि हुन्छन् इमान्दारी सत्तामाथि पुगेपछि बन्छन् भ्रष्टाचारी कुर्सीमाथि लुचाचुडी विकास चाहिँ ठप्प कुर्सीमाथि लुचाचुडी विकास चाहिँ ठप्प सरकारले ध्यान नदिँदा युवा बेरोजगारी विपक्षमा हुँदाखेरि हुन्छन् इमान्दारी सत्तामाथि पुगेपछि बन्छन् भ्रष्टाचारी हाम्रालाई होइन यहाँ राम्रालाई छाने हाम्रालाई होइन यहाँ राम्रालाई छानी भ्रष्टाचारी घुसखोरी तारौं पारी विपक्षमा हुँदाखेरि हुन्छन् इमान्दारी सत्तामाथि पुगेपछि बन्छन् भ्रष्टाचारी एक्काइसौँ शताब्दीमा भेदभावु किन एक्काइसौँ शताब्दीमा भेदभाव किन दुई पाङ्ग्राका एकै रथ ठान हुन र नारी विपक्षमा हुँदाखेरि हुन्छन् इमान्दारी सत्तामाथि पुगेपछि बन्छन् भ्रष्टाचारी धनखुटाका सर्जा त्यति बेला अबुधाबी युएईमा रहनुभएका तेश विवास राईको सृजना उठाए गजल अंक माने तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाको अपेक्षा गरे है जसका लागि हाम्रो इमेल ठेगाना स्वर्णिम प्रहरीेली अनि फेसबुकमा डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास स्वर्णिङ प्रहर विथ विक्रम अर्पण डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्लास एसडब्लुएरएनआन पिआरएचएर डब्लुआइटिएच पिआईआरएनएर डब्लु डब्लु डब्लु डट फेसबुक डब्लु डब्लु डब्लु डट सोर् डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्स एस डब्लु सँगै मार्फत पनि त हामीसँग सहकार्य गर्न सक्नुहुनेछ अन्त्यमा तपाईँको अमूल्य समय खर्चिएर सोर्ने प्रहर सँगै रहनुभयो धेरै धेरै धन्यवाद मेरा आवाज तपाईँसँग पुर्याउने माध्यम नेपाली संचार अनलाइन रेडियो अस्ट्रेलिया टिमलाई झन् धेरै धेरै धन्यवाद दे यति बेला कार्यक्रमको अन्तिम प्रहरमा शिशिर योगीको आवाज छोड्दै प्रविधिका संयोजक प्रमोद के सोनीसँगै तपाईँकै शब्द सहायकी विक्रम अर्पण ओझेलिन्छु तपाईँको यो हप्ता सुखद र सृजनशील भन्नुहोस् अर्को हप्ता यानि कि दोस्रो अङ्कमा आउँछु नि है छुट्टिए ल नमस्कार जगा यो देश माथिला आशा